ंदोलन पची परिवर्तन को, को, को, को मुख्य मुद्दा मध्य एटा हो पहचान को मुद्दा संरचना निर्माण संगचान को मुद्दागत सांस्कृतिक विविधता जो का समौर, समौर को, नाम को स्थापना पहिचान आधारमा बहस पहचान भस अज बाकी संविधान जारी न होने कारण एटा पहचान को मुद्दा बनो आज हमी इसने कोशिश कर नेपाल चौतारी तपाय देशभरी का विभिन्न स्थानीय रेडियो का साथ ही हम वेबसाइट www.afn.org.np डब्लू डब्लू डट मनमा डट ओआरजी डट एनपी सुंद मन में एसएमएस कर सकू मोबाइल को मैसेज बक्स में एनसी टाइप करी एक स्पेस दिए नाम रेगा क्रा लेस पांच शून्य शून्य में पठा सयौं वर्षदेखि नेपाल केन्द्रीकृत शासन व्यवस्थाबाट चल्यो सरकार चलाउने उपल्लो निकाय मन्त्रालयहरू काठमाडौँमा नीति निर्माण गर्ने व्यवस्थापिका काठमाण्डुमा ठूला कारखाना ठूला ब्याङ्क सबै काठमाडौँमा अझ सरकारी निकाय निकायदेखि नीति निर्मातासम्म सबै तहमा मधेसी जनजाति महिला मुस्लिमको प्रतिनिधित्व भएन भन्ने असन्तुष्टि ठुलै छ साथी दिपेन्द्र सिंहले पहिचानका लागि जनकपुरको प्रयासलाई यो सामग्रीमा समेट्नु भएको छ सैतालिस सालमा दुई हजार सैतालिस सालदेखि बाबनसम्म त्यहाँ कार्यरत रहे र त्यस बेलामा त्यहाँ हरि देवकोटा प्रधान हुनुहुन्थ्यो धेरै माया गर्नुहुन्थ्यो मलाई के कारण म त्यहाँ जब गर्न पनि गएको थिएँ र त्यहाँका विद्यार्थीहरूले पनि धेरै माया गरेका थिए कारण के खुश थे जो तरह के तत्व जिससे मैं जुन बेला लो देशी सर आयो लेसी आयो देशी आयो कति हेपने करूद्ध बोलने कोई थे आप बेला में दुई हजार सैंतालीस साल को जो हम जो छियालीस को आंदोलन भाग पैंतालीस साल देखी मैं त्यो क्रान्तिमा भाग लिएका थिए र त्यस्तो एउटा क्रान्तिमा भाग लिएको व्यक्तित्वले यस्ता अपमानहरू सहन सक्दै त्यहाँ दुकानमा जाँदा देशी जुन घुम्न जाँदा देशी ल देशी आयो देशी आयो, आयो भनेर धेरै आफूले अपमानित महसुस गर्दै थिए र त्यो सहन नसकेर मैले त्यस जुन एक वर्ष थायी भा थियो त्यस बेलामा तर बाध्य भएर त्यसलाई छाड्नु परेको थियो विद्यार्थीहरूलाई उक्साउने कसै गरियो बस्न नसकोस् भनेर त्यस्ता वातावरणहरू सिर्जना गर्न थाले मलाई पनि लाग्थ्यो त्यस कि कुरा <laughs> <laughs> आयो भने जुन पहाडीलाई हेरौँ भने यसलाई घुच्याएर पहाड़ पठाउँको बराबर तर विपरीत प्रतिक्रिया हुन्छ साइन्सले साबित गरे हो त्यस्तो ममा पनि आएको थियो बस्दा बस्दा एउटा चेन्जिङ आएर अनि यस्तै मैले हेरेँ कि त्यो मेलामा माओवादी आतंकमा एउटा त्यो डोटिनबाट आएको थियो पहाडी मुल्कै थियो र त्यसलाई तिन चारजनाले धेरै हेप्पी राखेको दिल्लीमा होइन यही सहाय सहाय एक करोड करोड भनेर अनि मलाई किन किन त्यो हातमामा यो त नेपालकै हो भने मैले अनि त्यसलाई गए अनि उनीहरूबाट जोगाएर यता ल्याएँ मैले भने के भएछ अनि के गर्ने हामीलाई बस्ने ठाउँ छ भने त्यसलाई लगेर एउटा जब पनि दिला अनि मैले सोचे कि मैले यो किन गरेको म त यिनीहरूसँग नफरत गर्दैछु यिनीहरूलाई हेर्ने बित्तिकै मार्ने त्यो मनाउँथ्यो तर यसलाई म यस्तो किन गर्दैछु अनि मलाई होइन हामी जसरी पनि भएर डाढा हुँदा हुँदा उनीहरूले जे गर्छन् सब त्यस्तै छैनन् होइन त्यसै त्यो एउटा मलाई याद कि मैले चार लाइन त्यो पहाडी, छोरा छोरी जात नेपाली मधेशी अवाल मीची खुला जो हम अभी खुला अल यहा मधेशन तरह अहिले पनि त्यो कब्जा छँदैछ अहिले हेर्नुहोस् न हामीले त्यो सेनामा भन्दैछौँ होइन माओवादीले यहाँ आएर भन्छ कि म गरिबको नेता हुँ मधेसीको ने प्रचण्डी हुनुहुन्छ भन्नुहुन्छ म गरिबको नेता हुँ मधेसको नेता हौ ने बाबुराम भन्नुहुन्छ माधव नेपाल चाहे सुशील करालाजी जति पनि आफूलाई जुन नेताहरूमा भन्नुहुन्छ उहाँहरूसँग मेरो क्वेसन छ यदि वास्तवमा तपाईँ मधेसको नेता हुनुहुन्छ भने खोइ तपाईँको आवाज चुरियालाई संरक्षण गरिदिउँ संघीयताका कुराहरू निस्कियो पहिचानका कुराहरू निस्कियो के लाग्छ आन्दोलन छैन जबसम्म यहाँ जुन का मधेसीहरू छन् हेर्नुहोस् न गएर तपाईँ ग्राउन्ड रियालिटी हेर्नुहोस् न यो जनकपुरमा जिबिसमा बजेट आउँछन् सब समाप्त पार्छन् सब भ्रष्टाचार हुन्छ भ्रष्टाचार गर्ने को जान्छ कहाँ त्यो उपत्यकामा जान्छन् उनीहरूले एउटा सुनियो तरलाई <San -tahar> हेर्नुहोस् जनकपुरलाई हेर्नुहोस् राजीलाई हेर्नुहोस् विराटनगर हेर्नुहोस् जति बिरगन्ज हेर्नुहोस् जति जुनहरू छन् सबलाई ध्वस्त गर्दैछन् पुरै भ्रष्टाचार फेलाएर म मिथिलाको हुँ भनेर गर्व लाग्छ तर नेपाली भन्दा होचोपन महसुस हुन्छ कि म नेपाली हुँ आफैसँग सोध्न मन लाग्छ कि म नेपाली हुँ कहीँ नै अनुभव हुँ के भन्नुहुन्छ जवाबमा दिनुहुन्छ अब फरक यति आएछ कि मैले पनि त्यहाँ बोल्न सकेँ कि तर उनीहरूको मनोवृत्तिमा चेन्जिङ आएछ पछाड़ी पारि समुदाय थारू समुदाय में वर्ष देखि आए पार्टी नागरिक अटित उचान मूल मुद्दा बनाए ओका थारू समुदाय पहचान के हो कैला साथी ईश्वर साउद एकजना थारू अध कर्मीका प्रक्रियाको आधारमा हामी संविधानको पहिचान सुनिश्चित हुनुपर्छ पहिचान सहितको संहिता संहिता सहितको संविधान हुनुपर्छ भन्ने मूल्य मान्यताका साथ पहिला पनि हाम्रो नेपालमा दुईटा सभ्यता थिए मिथिला सभ्यता र लुम्बिनी सभ्यता थियो त्यसमा लुम्बिनी सभ्यतामा थरुवट गणराज्य र कौशल गण राज्य थियो त्यस थरुवट गणराज्यकै आधारमा हामीले अधिकार सहितको सुनिश्चित गर्नलाई यो संविधान सभा लेखन प्रक्रियामा थारू जातिको पहिचान सहितको संस्कृतिको जातीय पहिचान सहितको राष्ट्रियताको पहिचान सहितको आधारमा हामीले यो अगड़ी बढ़ना गई जाति पहचान का जाति पहचान देश में राष्ट्रीय हमी पछाड़ी पड़ेगा मूल रूप में हमी मैं अगर थारू गणराज्य गणराज्य मध्य नारायण देखी महाकाली संबंध को गणराज्य थारू गण राज्य थे थारूगण राज्य में दुटापेटा शेखुआ को जंगल भो साल का जंगल भाजुआ को जंगल में बसने साक्य भोल को जंगल में कोलिया जाति ती थारू ना हु दुटे थारू पहचान यहाँका भूमिपुत्र भएको नाताले र अहिले मोडालिटीको आधारमा नेपालको मोडालिटीलाई यथावत गर्ने यथास्थितिवादलाई तिरेर अहिलेको संहिताका हिसाबमा नेसनालिटीमा जानुपर्ने राष्ट्रियताका हिसाबमा थारू पनि एउटा नेसनालिटी हो त्यो नेसनालिटीको आधारमा अहिलेको पहिचान सहितको मोडालिटी चेन्ज हुनुपर्छ भन्ने हाम्रो मूल्य मान्यता छ अन्तर्राष्ट्रिय जगतमा हेर्ने हो भने बुद्ध नै सन्तान भएको हुनाले र उहाँ पहिचान नै हाम्रो थारू जातिको पहिचान हो जसले गर्दा हामी राज्यको पुनर्संरचनामा पहिचान सहितको संज्ञता हुनुपर्छ भन्ने अवधारणा प्रस्तुत गरेका छन् अहिलेसम्म पनि थारू जातिको पहिचान नहुनाको कारण के नि अहिलेसम्म राज्यको पहुँचमा हाम्रो थारू जातिहरू पहुँचमा पुगेको छैन जसले गर्दाखेरि अब त्यही हुनाले अन्तर्राष्ट्रिय जगतमा के कुनै पनि राज्यमा जोखण्ड गर्ने जाति नै आदिवासी जाति भनिएको छ र त्यसमा पहुँच पुग्नलाई राज्यको पुनर्संरचनामा राज्यका कुनै पनि ठाउँमा राखिएको छैन ओन्स राज्यले एड्रेस गरिदिएको भए त्यो एड्रेसमै धेरै राज्यको संरचनामा थारू जातिहरूको पहिचान सुनिश्चित हुन्थ्यो र थारू जातिहरूलाई पनि अधिकार पाइन्थ्यो होला र रा राज्यले नै जुन दुई हजार चौसठी सालमा भाद्र पाँच गतेको कार्यान्वयन गरिएन यो वान सिक्स नाइनलाई वान सिक्स यो कार्यान्वयन गरिदिएको भए अधिकार राज्य पक्षको पहुँचमा पुगिसकेको हुन्थ्यो होला भन्ने हामीले आशा विश्वास गरेका पहिचानको लागि अब के गर्नुहुन्छ नि अब पहिचानको लागि त अब राज्यको हामी नयाँ संविधान लेखन प्रक्रियामा चुनाउ हुन्छ र हामी राज्य पक्षसँग हामी अनुरोध आग्रह कर पहचान सहित को राज्य को हिस्सा में संघ्यता को अवधारणा में राखने हमें पहचान सहित को संहिता दिखा रेस्डिया को पनी बंगाल में हेन पंजाब हेन तमिलनाडु हेर इसम जातीय पहचानक आधार में राखे राज्य हो तस्त कि हमने नेशनालिटी राष्ट्रीयता को पहचान को क्षेत्र में बसोवास करने थारू जाति पहचान मेची देखी महाकाल संबंध का बसोवास करने जातिारू जाति होना थारू जाति को एडेश कर पहचान सहित को संघ्यता लिया प्रस्तुत करपूर्ण राजनीतिक दलयन करू भले कल्याण कारण विश्वास आशा लिया जातीय पहचान का हिसाब में अगले सबके आत्मनिर्णय कु राज्य को संघयता भा जो को काून न्याय बनाने तर्फ बा नहीं राखक जब समय हमने हम काून को दायरा भित हमी ल्या सकतेन तबसम हमें पहचान हुश्वास लिया पहिचानको प्रश्नको जवाब अहिले राज्यले संघीय व्यवस्थामा खोजिरहेको छ एकीकृत नेकपा माओवादी लगायतका केही दल जातीय पहिचान सहितको संघीयताको कुरा गरिरहेका छन् नेकपा एमाले नेपाली काङ्ग्रेस लगायतका केही दल भने बहु पहिचानको मोडल अप्नाउने कुरा गर्दैछन् जातीय समूहहरू बनेका छन् र उनीहरूको आ आफ्नै अडान छ अरूण पूर्वका नौवटा जिल्ला एउटा मात्र प्रदेश हुनुपर्छ त्यो पनि जातीय आधारमा भनेर लिम्बुवान र खुम्बुवानले मोर्चा नै गठन गरेका छन् संघीय लिम्बुवान राज्य परिषदका केन्द्रीय अध्यक्ष ज्ञानुहाङ इम्बुङसँग साथी एकराज गर्नु गर्नुभएको कुराकानी अब सुनौं ज्ञानलाई स्वागत छ धन्यवाद तपाईँलाई लिम्बन राज्य नै किन चाहिएको लिम्बन सस्तो नाम होइन ना। इतिहासको नाम हो र लिम्बन नेपाल देशको नामभन्दा पनि पुरानो नाम हो लिम्बन नामबाट यहाँ हजारौँ वर्षसम्म स्वतन्त्र राज्य चल्यो तिन सय से सेन मकन वंशिपद्वारा स्वतन्त्रता चल्यो गोर्खाद्वारा एक वर्षसम्म चलिसकेको नाम हो अनि अर्को फेरि के छ भने यो नेपालको सबै भूभागहरू अरू बहिरी राष्ट्रले टेक्नु सफल भयो र जित्नु सफल भयो होला यो लिम्बन नचाइना तिब्बत भुटान अथवा यो भारत गोर्खा अङ्ग्रेज कुनैले पनि जित्नु प्रयास चाहिँ गरेको युद्ध होइन तर सफल नभएको जिउँदो इतिहास बोकेको भूभागको नाम हो लिम्बन त्यसैले पनि यो बसी जनताहरूले यो अविस्य इतिहासको रूपमा मानेकोले कारण लिम्बन हुनैपर्छ भन्ने यो त इतिहास र पृष्ठभूमिको कुरा हो तपाईँहरूलाई एउटै बुद्धमा भन्नुपर्दा लिम्बान चाहिनेको ठ्याक्कै कारण चाहिँ के हो एउटा के भने जस्तै लिम्बुवनमा एउटा स्वार्थ छ जस्तै मैले बुझेको यो पार्टीको भन्दा पनि मेरो व्यक्तिगत के छ भने लिम्बन प्रान्त भयो भने यहाँ भाषा बाँच्छ जस्तै यहाँ बिहारमा बिहार प्रान्त छ पन्जाबमा पन्जाब छ त्यही कारणले बिहारी र पन्जाबीहरूको भाषा बाँचिरहेको छ नेपाल पनि गणराज्य हुँदा यो ऐतिहासिक पृष्ठभूमिको नाममा फेरि यो जाति राज्य होइन नि फेरि लिम्बान ऐतिहाँसी पृष्ठभूमिको नाम हो लिम्बन हिजो देशको नाम हो त्यो जुन आजभन्दा तेह्र सय वर्ष अगाडि स्थापित भएको लिम्बन नाम हो अनि तेह्र सय वर्ष अगाडि त्यति बेला रहेको जुनै जाति पनि नेपालमा ने बस्ने नेपाली भने जस्तै लिम्बनमा बस्ने यहाँ बाहुन बसेनी लिम्बू क्षेत्री बसे लिम्बू हुन्थ्यो त्यसैले यो चाहिँ देशको नाम हो भूगोलको नाम हो यो जातीय नाम होइन ना यो लिम्बुवान चाहिँ भनेपछि लिम्बुवान तपाईँहरूको लिम्बुवान भाषा जोगाउनको लागि चाहिएको एउटा त्यो पनि स्वार्थ चाहिँ त्यो हो किनभने जस्तै हामीले नमुना लिम्बान संविधान बनायौँ त्यसमा राजनीतिक सम्बन्धी खुल्ला छ समान अधिकार भनेको छ लिम्बानमा बसोबास गर्ने लिम्बू र गैर लिम्बूबारे के भन्छ लिम्बनले भन्दा सबैलाई सम्पूर्णलाई लिम्बानवासी भनिदिने र राजनीतिक अधिकार कति भन्दा समान भनिदियो यसो तपाईँहरू जाति आधारको संहिताको पछि गरौँ त्यो चाहिँ भन्छन् तर वास्तविक हामी जाति भन्दा पनि एउटा भाषा चाहिँ बाँच्नुपर्छ भन्ने स्वार्थ छ तर यो जातीय राज्य नै होइन नि त लिम्बु अन्त इतिहासको नाम, नाम हो भूगोलको नाम हो लिम्बू त फेरि जाति नै हो नि लिम्बू पनि हिजो जाति होइन जस्तै नेपालको नेपाली भने जस्तै हामी याखुङबाहरू जुन आजभन्दा तेढ सय वर्षभन्दा अगाडि चाहिँ हामी याक्थुङबाहरू थियौँ त्यो चाहिँ जाति हो हामीले जातै परिवर्तन गरेर लिम्बू भयौँ त्यति बेला बसे पनि लिम्बू जो बसे पनि लिम्बू त्यसो भए तपाईँहरू लिम्बूको भाषा जोगाउन लिम्बु राज्य चाहिन्छ भनेर अनि अरू जातिको भाषा चाहिँ के हुन्छ जस्तै गणराज्यहरू हिजो स्वतन्त्र राज्यहरूलाई गणराज्य पाउनुपर्छ भन्ने हाम्रो भनाइ जस्तै यहाँ लिम्बान थियो माझिकरातमा खम्बान थियो तामासालिङ थियो थरवाट थियो मगरात थियो छेत्री खसान छ र मध्येश्वरको मैथिल छ सबैको गणराज्यहरू छ पृथ्वीनारायणले एकीकरण गर्नुभन्दा पहिलोको स्वतन्त्र राज्यहरूलाई चाहिँ अहिले गणराज्यको रूप दिनु खोजेको त्यो सबै समेट्न सकिन्छ छेत्री पनि खसानमा समेटिन्छ र लिम्बानमा खम्बानमा थारवटमा जुन गणराज्य स्वतन्त्र हिजो राज्य नहुनेहरूले चाहिँ राज्य माग्दा पछाडि आएर पाइएन जस्तै खसान छ हामीले नै यो एघाराको गणराज्युट्याएकोमा पश्चिम खान छुन तपाईँलाई के समस्या जस्तै यो त अब लिम्बुवान पार्टीलाई भन्दा पनि लिम्बान लागि यो अपरिहार आवश्यक जस्तै यो नामको लागि के चुकाउनु पर्छ यो मुद्दा हामीले उठायौँ तर यो जनताको चाहना अनि जनसङ्ख्याको दृष्टिले तपाईँको लिम्बानको माग जाइज एकदम किनभने जस्तै लिम्बू राज्य प्रदेश भनेको भा अज हुन्थ्यो लिम्बुवान भनेको भूगोलको नाम हुन्थ्यो मैले लिम्बनमा बसोबास गर्ने सम्पूर्ण बासी लिम्बनवासी भनिएको छ सम्पूर्णलाई चाहिएको छ अनि अर्को कुरो लिम्बन और प्राप्त पछि यहाँ को मिनिस्टर होला भन्ने शङ्का छ यहाँ लिम्बू हामीले अग्रधिकार भनेको अभाव हुन्थ्यो तर यहाँ समान भनिसकेपछि लिम्बनमा बसोबास गर्ने छेत्री बाहुनको कार्कीदेखि लिएर दलितको सार्की छेत्री बाहनको कुमैदेखि लिएर दमै यहाँका तराईका मेचे कोचे राजवंशी तार पहाड़मा बस्ने लेप्चा भोटे राई लिम्बु लगायत शेर्पा समेतले हुनु पाउने हामीले नमुना संविधान बनाएको छ उल्लेख गरिएको छ र त्यसमा कुनै आपत्ति छैन अनि लिम्बान हुँदैमा यहाँ कोही तर्सिनु कोही पर्सिनु पर्दैन किनभने हामीले सत्रौँ शताब्दी र अठारौँ शताब्दीको लिम्बुवानको परिक्रमा गरेका छौँ हामीले एक्काइसौँ शताब्दीको लिम्बानको परिक्रमा गरेको छ तपाईँहरूको परिकल्पनामा चाहिँ लिम्बुवानमा अरू जातिको अवस्था के रहन्छ एकदम राम्रो रहन हुन्छ जस्तै लिम्बुवानमा राजनीतिक मेन कुरा हो राजनीतिक सम्मान अधिकार हुन्छ आदिवासीको हकमा जस्तै खम्बहरूले खम्बानमा पाउँछ तामाङहरूले तामाङ पाउँछ मगरातले मगरमा पाउँछ अब तमवनले खसानहरूले पश्चिम आदिवासी हक खोज्यो भने राजनीतिक अधिकार त यहाँ समान र हामीले फेरि गण्डकीतिर गएर आदिवासी हक खोज्नु पाइँदैन पूर्वमा दक्षिण कहीँ पाइँदैन हामीले यहीँ मात्रै खोज्नु पाइन्छ जातको हिसाबले पनि तपाईँहरू अल्पसंख्यक हुनुहुन्छ यो सन्दर्भमा लिम्बु राज्य कसरी सुनिश्चित होला यहाँ सुन्नुहोस् अब लिम्बू जातिहरू मात्रै छैन हाम्रो पार्टीमा जस्तै सत्रजना केन्द्रीय नेतृत्वमा छेत्री बाहुनहरू हुनुहुन्छ र अन्य पार्टीभन्दा सबैलाई समेटिएको जातिहरू चाहिँ यो पार्टीले छ जस्तै केन्द्रीय समितिमा हेर्नुहोस् जिल्ला समितिमा सबै जस्तै अहिले सत्रजनासम्म केन्द्रीय समितिहरू छ र जिल्लामा जस्तै अब यहाँ हेर्नुहोस् यी जिल्ला जिल्लामा यहाँ हाम्रो जिल्ला सदस्य छ मडवारीहरू दुईजना छ अग्रवालहरू होइन र राजवंशी ताजप्रिय सम्पूर्ण जातिलाई अरू क्षेत्री वन त त्यसै परेको होइन सम्पूर्ण जातिले समेटेको छ र अब जसले बुझेन त्यो अलिकति यिनीहरू उसमा अर्थ लाएर त्यो यो वास्तविक यो लिम्बन नचाहनेहरूले त्यो आक्षेप लगाएर यो जाति राज्य यिनीहरूले साम्प्रदायिक खोजिरहेछ भनेको मात्रै हो तर हामीले त्यो सोचेको छैन धेरै फराकिलो छ तपाईँ एकातिर सबै जातिलाई राजनीतिक समान अधिकार दिने भन्नुहुन्छ लिम्बन राज्यमा र तपाईँहरूकै आन्दोलनको दौडानमा बेला क्षेत्री बाहुन विरोधी चाहिँ हुन काटिन्छ यस्तो अहिलेसम्म छैन किनभने हामी बेसठी सालदेखि सबैभन्दा लिम्बन जन्मेमा धेरै आन्दोलन गर्ने अहिले पनि आन्दोलनरत छ होइन गरिरहनेमा यस्तो नाराहरू छैन त्यो नारा मधेसमा लाग्यो हामीले सुन्यौँ के लाग्यो भने बाहुनलाई काँसी छेत्रीलाई फाँसी राई लिम्बूलाई पहाडमा टाँसी भन्ने नाराहरू लाए त्यो पार्टीको आधिकारिक नारा होइन र हाम्रोमा आधिकारिक नारा पनि र तेस्रो उछिङ नाराहरू पनि हाम्रो पार्टीबाट चाहिँ लागेको छैन जातीय संहिताको प्रत्यक्ष पक्षमा एमाओि छ विद्रोह ताकादेखि नै उसले जातीय संहिताको ओकालत गर्दै आएको हो तर कांग्रेस र एमाले यो मान्न तयार छैनन् जातीय संहिताले विखण्ड निम्त्याउने उनीहरूको तर्क छ अल्पसंख्यकलाई सम्मानित महसुस गराउन राज्य व्यवस्थाले सक्छ कि सक्दैन यो प्रश्नको जवाब अझै टुङ्गिसकेको छैन थोरै संख्यामा रहेका मुस्लिम समुदायका लागि पहिचानको मुद्दा भनेको के हो त नेपालगंजका साथी माधव अधिकारीसँग अधिकार कर्मी मुना कुराकानी गर्दै हुनुहुन्छ यति बेला म बाँकेको नेपालगंको त्रिवन चोक एकल स्थित रहेको मुस्लिम समुदायका लागि काम गर्ने एक संस्था मैमुना मुस्लिम समाजलाई नेतृत्व गर्नेदेखि लिएर मुस्लिम समुदाय भित्र केही सचेतनाको काममा तपाईँहरू अगाडि बढिरहनु भएको छ हजुर पहिचानको मुद्दामा तपाईँहरूले के गर्नुहुन्छ प्रेजेट टाइम को लड़ाई नहीं पहचान को लड़ाई हो जिसमें अब खास मुस्लिम समुदाय को खि समी को कुछ आज भोली एकदम पहल प्राथमिकता ये समय देश मध्य हम मुस्लिम समुदाय पहचान को एकदम संघर्ष कर प्रजेण्टाइम जन अवस्थ हम मुस्लिम समुदाय को दयनीय अवस्था जनगणना कोई दु हजार अंठावन साल में यह मुस्लिम समुदाय जनगणना फोर पोइ तर दस वर्षपछि अहिले दुई हजार अडसठीको जनगणना हाम्रो नेपाल सरकारले प्रकाशित गरेको छ त्यसमा मुस्लिम समुदायको जनगणना फोर पोइन्ट फोर ओन्ली दिएको छ चार अब यो जनगणनाले नै एकदमै एउटा विवाद जस्तै खडा गरेको छ सन्तुष्ट छैन कतै पहिचान राष्ट्रियता खतरा मोल्न त उद्धत छैन जो पहचान समुदाय सब भाई बड़ी चिंतित समुदाय किंतरिम समुदाय इतिहास तो जोड़ इतिहास हो मैं जान खोजा दोसरो पटक चुनाव हो फेरि पनि यो मुद्दा उठला अहिले जुन तरंग पैदा भएको छ नि थोरै केही भयो भने जातीय रङ्ग दिदिने धार्मिक रंग दिदिने छालाको वर्णको आधारमा चाहिँ मान्छेहरूलाई हेला गर्ने गाली गलोज गर्ने यो संस्कार कतै पहिचानका नाममा चाहिँ बढ्दै जाने हो भन्ने खतरा तपाईँलाई चाहिँ कत्तिको लाग्छ आफ्नो समुदायमा यो खतरा हामीलाई धेरै छ किना बने कि अल्लेम जुन शब्द हम सरकार ने हमें दुकान स्पष्ट यो मुस्लिम समुदाय कस अल्पसंख्यक भीमांकृत बन कसा मधेशी भार्मिक अल्पसंख्यक मुस्लिम समुदाय को नाम हम पहचान दिन ये अलगसम हम अवस्थ एक अलमल अवस्था छवि में समुदाय को एकदम अंधारे देखी पहचान खोजने नाम में कत हम समाज में घर परिवार में हम दाई बाई में एकदम सही मा मा कुरा हो तर म यसमा के भन्न चाहन्छु यो नेपालमा पाँचवटा धर्म छ त्यसमध्ये जुन मुस्लिम धर्मको कुरा गर्दाखेरि आजसम्म यो मात्र एउटा समुदाय छ जसले आफ्नो अधिकारको लागि अहिलेसम्म कुनै पनि द्वन गरेको छैन अहिलेसम्म यो, यो समुदाय शान्तिपूर्वक ढंगले आफ्नो अधिकार खोजिरहेको छ किनभने हाम्रो धर्मै एउटा शान्तिका सन्देश दिने धर्म हो सहनशीलता धैर्यता ये सीखा हम धर्मगे ये समुदाय अग असम कने द्वन करने तर असम जुन एट सहेरा बसने जुन ये ये भोली दर्शी दिखा जो आस लगा मुस्लिम समुदाय बस को यदि भोलि को दिन में यही अवस्थ रहोस शंका छह यह समुदाय अधिकार को द्वन कर सकता समुदायमा तपाईँ जस्तो जुन नेतृत्व गरेर आफ्नो मुस्लिम समुदायमा समाजलाई नेतृत्व गरिरहनु भएको छ झन्डै पन्ध्र सोह्र वर्षदेखि तपाईँले यही समाजमा रहेर काम गरिरहनु भएको छ समाजका आम समुदायभित्रका व्यक्तित्वहरूलाई सामाजिक सद्भाव हामीले बिगार्नु हुँदैन पहिचानका नाममा भन्ने खालका सन्देश कत्तिको दिने गर्नुहुन्छ उदेश यही हो शांतिपूर्वक संदेश शांतिपूर्वक अधिकार शांतिपूर्वक हर एक कुछ शांतिपूर्वक ढंग अगड़ी बढ़ु पर्च हम विश्वास ही आस्था रही अभियान में ही हमी लगे छो अब यो नगर को कुरा बाकी संदर्भ में हरक विषय में हम ए सद्भाव कायम कसरी होने लीएर हम अगाड़ी बढ़ा कुनै पनि एउटा शङ्का हुन्छ कि यो कुरालाई लिएर शहरमा द्वन्द हुन सक्छ त्योभन्दा अगाडि नै हाम्रो हामी आफ्नो सञ्जाल मार्फत जस्तै म मा उधार एउटा मानवधिकारको सञ्जालैको कुरा गर्न चाहन्छु हाम्रो एउटा नेटवर्कै छ मानव अधिकारको क्षेत्रमा काम गर्ने सङ्घ संस्थाहरूको एउटा धार अन्तर्धार्मिक सञ्जाल छ त्यो सञ्जाल मार्फतै हामी एउटा मिटिङ बसेर विभिन्न क्षेत्रमा एकदमै सक्रिय भूमिका निभाएर यसलाई शान्तिपूर्वक ढङ्गले त्यही हामी टुङ्ग्याइदिन्छौँ त्यसले गर्दा शान्ति सद्भाव बिगा हुँदैन भएको छैन शान्ति पूर्व ढङ्गले त्यो द्वन्दको कुनै पनि जवाब दिएन त्यसले गर्दा द्वन्द शान्त भयो यो पनि एउटा उदाहरणै छ बाँकेको सन्दर्भमा हस् हस। शान्ति सद्भाव कायम गर्नका लागि हाम्रो सदैव सद्भाव एकता चाहिँ सकारात्मक हुनेछ भन्ने कुराजी नेपाल चौतारीका लागि बाँकेको नेपाल तपाईँले एन्टेना फाउन्डेसन नेपालको उत्पादन कार्यक्रम नेपाल चौतारी सुन्दै हुनुहुन्छ आज हामी पहिचानको मुद्दालाई कसरी स्थापित गर्ने छलफल गर्दैछौ एकैछिन अगिल्लो साताको नेपाल चौतारीको विषयमा श्रोताले गर्नुभएको टिप्पणी सुनौ अघिल्लो साता हामीले विघटित संविधान सभाका सदस्यहरूको गतिविधिबारे छलफल गरेका थियौँ यही छेरफेरोमा नेपाल चौधारीको फेसबुकको पेजमा भुवन खुलाल लेख्नुहुन्छ हरेक समितिले निर्णय दिन सके वृहत छलफल गरे यो राम्रो पक्ष हो नराम्रो चाहिँ दलीय ह्विप तोड्न सकेर चार दलका चार नेतालाई साँडे बनाएर जे गर्न पनि छुट परशुराम थापाको रामेसाबाट प्रश्न छ संविधान बनेन के राम्रो काम गरे भन्नु र सूर्य नेपालको टिप्पणी छ सबै सदस्यहरूले नराम्रो नै गरे त भन्न मिल्दैन तर सबै नेपालीको माग नया संविधान बनाउन नसक्दा नराम्रो मानिनु स्वाभाविक हो र यसमा सबै सांसद चाहिँ दोषी पक्कै छैनन् अनि गणेश बुढाथकी भन्नुहुन्छ कार्यक्रम राम्रो लाग्यो नागरिकले चाहिँ चनाखो हुनुपर्छ चा। कार्यक्रम का बारे में तपाय भनला क्रा हामीय एसएमएस कर सकूंश मोबाइल को मैसेज बक्स में एनसी टाइप गरी स्पेस दिए नाम और ठेगा सहित अपना कुछ लेख्होस अच पांच शून्य शून्य में पठाउनहोस तामबुक में भेट सकूँ नेपाल चौतारी डट एफ एन टाइप करें लाइक करोस्ट कर विघटित संविधान सभामा पहिचानको मुद्दामा जमेरे बहस चल्यो सभा अन्तर्गत राज्यको पुनर्संरचना र राज्य शक्तिको बाँडफाँड समितिमा भएका विभिन्न दलका प्रतिनिधिहरूले अवधारणा पत्र पनि तयार पारे पहिचानका कुन कुन मुद्दामा कसरी छलफल गरियो र कस्तो सहमति भएको थियो राज्यको पुनर्संरचना र राज्य शक्तिको बाँडफाँड समितिकी एकजना सदस्य लक्की शेर्पा बताउँदै हुनुहुन्छ विशेष गरेर अब नेपालमा अहिलेसम्म उत्पीडित रहेका आदिवासी जनजाति मधेसी जसको चाहिँ एउटा भौगोलिक ऐतिहासिक निरन्तरता होइन सामर्थ्यता भएको जुन खालको चाहिँ एउटा प्रदेशहरू निर्माण गर्न सक्ने सम्भावनाहरू छ जस नेपालको अहिलेको विविधतालाई सम्बोधन हुने किसिमको र त्यो खालको परिप्रेक्ष्यमा अब सामर्थ्य र पहिचानमा आधारित प्रदेशहरू निर्माण हुनुपर्छ भन्ने कुरामा प्रायः सबै राजनीतिक पार्टीहरूको चाहिँ सहमति भएको अवस्था थियो तर पछि गएर फेरि त्यही सहमति नै फेरि तोडिएको अवस्थाहरू पनि आयो पछि सहमति तोड्नेमा चाहिँ कसले के भनेर सहमति तोडियो विशेष गरेर आफ्नो अडानमा नेपाली कङ्ग्रेस र नेकपा एमालेका र राप्रपा नेपालका सभासदहरू अडिक रहन सक्नु भएन सामर्थ्य र पहिचानमा आधारित सङ्घीय राज्यहरू निर्माण गर्ने भन्ने कुरामा समितिमा सबैको सहमति हुँदा हुँदा पनि पछि गएर चाहिँ उहाँहरूले आफ्नो अडान राख्न सक्नु रा भएन र उहाँहरूले विभिन्न किसिमको अब यो जातीय भयो यो के भयो भन्ने किसिमको पखेडाहरू जित्नुभयो र समग्र भन्नुपर्दाखेरि विशेष गरेर नेपाली कङ्ग्रेस र नेकपा एमालेका केही सीमित नेताहरू है त्यहाँभित्र रहेका केही सीमित नेताहरू भने चाहिँ पहिचान हुनु हुँदैन भन्ने ढङ्गले पार्टीको एउटा निर्णय हुँदाहुँदै पनि चाहिँ त्यस्तो खालको चाहिँ क्रियाकलापहरू चाहिँ अगाडि बढ्यो त्यो पहिचानको कुरामा यो संहिताको कुराले खालि जातीय पहिचान मात्रै अगाडि ल्यायो नामलाई मात्रै चाहिँ किन यसरी फोकस गरेर अनि त्यसमै विवाद गरियो विशेष गरेर अब संता नचाहनेहरूको खेल हुनसक्छ किनभने हामीले अब भारतमै पनि हेर्न सकिन्छ होइन पश्चिम बङ्गाल छ नागाल्यान्ड छ मणिपुरी यो विभिन्न राज्यहरू छ जुन जातीय नामाकरणमै आधारित नामहरू हुन् होइन आज त्यो नदिएको भए सायद भारतमा धेरै किसिमको समस्याहरू आउने थियो जुन अहिले नेपालमा आइरहेको छ तर त्यसलाई सम्बोधन गर्नुको लागि सङ्घीय राज्यहरूमा गए र नेपालमा पनि यही खालको समस्याहरू छ होइन एउटा विविधतालाई सही रूपमा चाहिँ समाधान गर्नु नसक्दाखेरि यो किसिमको समस्याहरू आएको छ विभेद पनि छ यो सबै कुरालाई एड्रेस गर्न र यो सबै इस्युहरू जुन उठिरहेको छ यो इस्युहरूलाई सर्ट आउट गर्नको लागि नै हामीले संविधान सभा स्वा चाहिने हो संविधान चाहिने हो तर जातीय नाम भनेर जसरी एमालेका केही सीमित नेताहरूले उठाउनु भयो र कङ्ग्रेसको केही नेताहरूले उठाउनु भयो यो ठुलो एउटा चाहिँ समस्या हो भन्ने लाग्छ किनभने आज नागाल्यान्डभित्र अरू जातिहरू पनि मजाले बसिरहेका छन् उनीहरूको स्टेटले धेरै खालको चाहिँ उपलब्धिहरू भनौँ न महत्त्वपूर्ण विकासको कार्यक्रमहरू गरिसकेको छ त नाम एउटा राष्ट्रैमा त्यस्तो ठुलो बखेडा झिक्नुपर्ने अवस्थाहरू छ नेपालको विविधतालाई सम्बोधन गर्नु त त्योभन्दा राम्रो उपयुक्त अरू विकल्पहरू छ भने त्यो देखाउनु पऱ्यो त्यो कन्भिन्स गर्नु पऱ्यो नि त्यो कन्भिन्स पनि गर्न नसक्ने होइन खालि यो जातीय कुरा हो यो जातीय लडाइँ हुन्छ यस्तो हुन्छ भनेर जुन ढङ्गले उहाँहरूले यो कुरालाई तोडमोड ढङ्गले चाहिँ अगाडि बढाउनु भएको छ उहाँहरूको क्षणिक को लागि त ठिकै होला तर यसले दुर्गामी प्रभाव भने अत्यन्तै नकारात्मक पर्छ भन्ने मलाई लाग्छ त्यो जातीय पहिचानको कुरा पनि फेरि अर्को कुरा पनि पाएको थियो जस्तो एकल जातीय कि बहुजातीय भनेर त्यसमा पनि त मिलेर जान सकिन्थ्यो नि होइन मिलेर जान सबैमा सकिन्थ्यो अब विशेष गरेर नेपाली कङ्ग्रेस नेकपा एमाले भित्रका अब जनजाति सभासदहरूले जुन अब चार सौ हस्ताक्षर गरेर एउटा चाहिँ प्रदेशहरू निर्माण गर्नुपर्ने पहिचानमा आधारित भन्नेमा त एउटा सभामुखलाई त्यो खालको ज्ञापन पत्रहरू पनि दिएको अवस्था हो नि त तर त्यो अवस्था हुँदाहुँदै पनि यसलाई एकल एक र बहुल भनेर जुन हिसाबले अगाड़ी बढायो नि यो नै दुर्भाग्यपूर्ण हो भन्ने मलाई लाग्छ कि एउटा पहिचान भन्ने कुरा बहुल हुँदैन के बहुल पहिचान एकल पहिचान भन्ने कुरा यो सङ्घीयताको डिस्कोर्समा संसारमा काहीँ पनि यसरी चाहिँ उछालिएको छैन जुन नेपालमा उछालिएको छ कि त्यो भौगोलिक एकाइमा कस्ता खालका जनताहरू बस्छन् जस्तै हिमाली एरियामा कस्तो खालको प्रदेश दिने कस्तो खालको चाहिँ सांस्कृतिक चाहिँ ऐतिहासिक पृष्ठभूमिहरू छ त्यो सांस्कृतिक पृष्ठभूमिहरूलाई हामीले यदि पहिचान दियो भने त्यसले देशको गौरव बढाउँछ कि बढाउँदैन होइन त्यो हिसाबले सोच्नुपर्ने हो तर खोला नाला पाहाडलाई सङ्घीयता दिएको जस्तो गरेर फेरि है एकात्मक जुन अहिले नेपालको जुन खालको संरचना छ सबै कुरा सिंहदरबारबाट कन्ट्रोल हुने त्यही मेसानिजम नै उहाँहरूले अप्नाउन चाहनुभयो जुन अनफर्चुनेट भयो लास्टमा आएर जनजाति ककसले एक हिसाबले अब हामी चाहिँ ठिक छ धेरै कम्प्रोमाइजको अवस्थाहरू पनि आइसकेको थियो ते। तर त्यसमा पनि जान सक्नु भएन किनभने यहाँ सङ्घीयता चाहने र नचाहनेहरूको बिचमै नै लडाईँ हुन पुग्यो अब कस्तो भइदियो भने उहाँहरूले एउटा कुरा दिने तर व्यवहारमा अर्को कुरा गर्ने त्यो खालको परिपाटी भएको हुनाले नेपाली जनतालाई संहिताको बारेमा धेरै ठुलो भ्रम छर्ने काम गर्यो जुन चाहिँ दुखत कुरा हो भन्ने मलाई लाग्छ पहिचानलाई व्यवस्था गरेको भन्दै नेकपा एमालेका तात्कालीन उपाध्यक्ष अशोक राईले पार्टी छोड्नुभयो उहाँसँगै एमाले अहिले अशोक राई नेतृत्वमा संघीय समाजवादी पार्टी खोलेको छ सैद्धान्तिक मतभेद नहुँदा पनि पहिचानलाई आधार बनाएर तपाईँहरूले पार्टी छाड्नुभयो नयाँ पार्टीले यो मुद्दा कसरी स्थापित गराउला मैले यही प्रश्न संघीय समाजवादी पार्टीका अध्यक्ष अशोक राईलाई सोधेकी थिएन आफैले गरेको निर्णयहरूको विरुद्धमा उभिने काम गर्यो भन्ने पनि हो तर त्यति मात्रै होइन अब हाम्रो जस्तो मुलुक एउटा बहुजातीय बहुधार्मिक बहु सांस्कृतिक बहु क्षेत्रीय लैङ्गिक हिसाबले पनि अब महिलाहरू उत्पीडन नपरिरहेको वर्णगत हिसाबले पनि अब चाहिँ दलित समुदायलाई धेरै उत्पीडन भइराखेको वर्गीय हिसाबले पनि चाहिँ उत्पीडन नपरेका चाहिँ वर्गहरू आर्थिक उत्पीडन नपरेकाहरू रहेको यस्तो चाहिँ नि समाजमा पार्टी निर्माणमा पनि एउटा समानुपातिक समावेशी हुनुपर्ने र राज्यमा पनि उनको प्रतिनिधित्व चाहिँ समानुपातिक समावेशी हुनुपर्ने र त्यसले मात्रै यो विविधतालाई सम्बोधन गरेर समाजलाई एकजुट बनाएर लिएर जान सक्ने भन्ने कुरा हाम्रो एउटा कुरा हो पहिचान सहितको संता अर्को कुरा हो भने हाम्रो मुलुकमा चाहिँ यो शताब्दी शताब्दी बितिसके तैपनि नेपाली जनता गरिबीको चाहिँ गर्दबाट बाहिर आउन सकेको अवस्था छैन आजसम्म हामीले जति प्रयत्न गऱ्यौँ जति राजनीतिक सिस्टमहरूले चाहिँ प्रयत्न गरे त्यसले परिणाम दिन सकिराखेको छैन त्यस कारण के हो त्यसको कारण यो गरिबीबाट चाहिँ हामी चाहिँ बाहिर आउनका निम्ति साँच्चो अर्थमा के गर्नुपर्ने हुन्छ त भन्ने सम्बन्धमा पनि अलिकति चाहिँ नयाँ ढङ्गले चाहिँ घ्याप्न पर्ने र आर्थिक उन्नतिको निम्ति काम गर्न पर्ने भन्ने पनि हाम्रो चाहिँ कुरा हो पहिचानको मुद्दामा चाहिँ जातीय पहिचान अथवा वर्गीय पहिचान केलाई चाहिँ यहाँहरूले चाहिँ प्राथमिकता दिनुभएको छ होइन हामीले त मोटोमा भन्दा ऐतिहासिक पहिचान यहाँ नेपालका बासिन्दाहरूको जसको, जसको जस्तो पहिचान थियो त्यो पहिचानलाई चाहिँ नि यदि सरकारवालाहरूले मलाई मेरो ऐतिहासिक पहिचान चाहिन्छ भन्छन् भने कि त्यो दिन राज्यले कन्ज्युसन गर्नु हुँदैन किनकि हामी सङ्घीयतामा जाँदैछौँ हामी पूर्ण लोकतन्त्रको अवस्थामा आइसकेका छौँ र ऐतिहासिक पहिचान भनेको स्वाभाविक हिसाबले जातीयता भाषा संस्कृति होइन त्यो भूमिसँग जोडिएको प्रश्न हो त्यसो भएर यो पहिचानसहित चाहिँ अबको राज्य पुनः संरचना हुनुपर्छ भन्ने हाम्रो कुरा हो यहाँहरूले चाहिँ जातीय अग्राधिकार सहितको संहिताको मुद्दाबाट चाहिँ टस्को हुनु भएन अरे यो चाहिँ झुट कुरा हो अग्राधिकार कसैलाई पनि हुन हुन्न हामीले आफूले नौ हुँदै चाहिँ आफ्नो मत चाहिँ उहाँहरूलाई लेखेर ले दिँदैखेरि प्रष्ट भनेका छौँ हरेक प्रदेशमा बसोबास गर्ने नेपालीहरू एकअर्का प्रदेशमा निरापद निष्कन्टक निर्वाध आवागमन गर्न सक्नेछन् एक अर्का प्रदेशमा चाहिने आर्थिक कारोबार गर्न सक्नेछन् सम्पत्ति खरिद बिक्री गर्न सक्नेछन् आवास गर्न सक्नेछन् त्यहाँ बसोबास गर्ने सबै नागरिकहरूलाई समान अधिकार हुनेछ त्यसरी बन्ने प्रदेश स्तरका राज्यहरू बहुजातीय हुनेछन् बहुधार्मिक हुनेछन् बहुसांस्कृतिक हुनेछन् खालि हामीले भनेको कुरा के हो भने नाम एउटा दिनुहोस् इतिहासमा जुन नाम थियो त्यो नाम यदि सरकारवालालाई मान्दछ भने त्यो नाम हामी दिउँ नाम दिने कुरासँग मात्रै सम्बन्धित कुरा हो यो अग्राधिकार अधिकारमा तलमाथि चाहिँ नै गर्ने भन्ने कुरा होइन यहाँहरू अब नयाँ पार्टी खोलेर अहिले अगाडि आउनु भएको छ होइन एउटा नयाँ केही गर्न भनेर सबैको एउटा पहिचानले नै ऊ समान अधिकारको होस् भनेर चिनिने वातावरण कसरी हुन्छ यहाँहरू त्यसमा कसरी काम गर्नुहुन्छ अब कस्तो छ भने तपाईँलाई ऐतिहासिक थालोहरू अहिले पनि कायमै छन् र ती थातथलोहरूमा सम्बन्धित ठाउँका मूलवासीहरूको कस्टर उनीहरूको त्यो झुक्पा पनि अहिले कायमै छ पूर्ण बहुमत नभए पनि बाहुल्यको स्थिति चाहिँ देखिन्छ ह्युमन जोग्राफीको आधारमा चाहिँ रेखाङ्कन गर्दाखेरि त्यस कारण त्यहाँको रैथाने मूल बासिन्दाहरूलाई उनीहरूको चाहिँ इतिहास खोल्ने उनीहरूको भूमिको रेखाङ्कन गरेर नाम दिने कुराले कसैलाई हानी नोक्सानी हुँदैन त्यसले कसैको चाहिँ आत्मसम्मानमा आघात पुगेको पनि मान्नु ठान्नु हुँदैन एक्लै अर्काको पहिचानलाई सम्मान गर्न सक्नु स्वीकार गर्न सक्नु त्यो महानता देखाउन सक्नुले नै हाम्रो देशलाई एकजुट बनाएर लान सबल सुदृढ बनाएर लान चाहिँ सहयोग गर्छ यो कुनै किसिमको जातीयता पनि होइन यो चाहिँ इतिहासलाई सम्मान गर्ने कुरा हो र हाम्रो मुलुकमा बसोबास गर्ने सबै जातिको आफ्नो पहिचान हुन सक्ने अवस्था चाहिँ नि देखिन्छ चा। एक जाति छन् कतिलाई राज्य दिने भन्ने प्रश्न पनि उठाउने गरिन्छ तर वास्तवमा प्रदेश स्तरमा स्वायत्त क्षेत्र स्तरमा संरक्षित क्षेत्र स्तरमा र विशेष क्षेत्र स्तरमा चार क्याटेगोरीको चाहिँ पहिचानलाई समेट्न सकिने संरचनाहरू चाहिँ अगाडि सारिएको छ संरचनाले एक होइन दुई सय दिन सकिन्छ हजारलाई दिन सकिन्छ खालि दिने मन हुनु पऱ्यो मलाई चाहिँ यो होइन अर्कै पहिचान चाहिन्छ भन्छ सरकारवाला समुदायले भनेपछि त्यो राइट पनि उनीहरूलाई छ जस्तो भन्नुहोस् सुदूर पश्चिममा खसान क्षेत्र हो त्यो इतिहासमा हेर्दाखेरि शक्तिशाली राजाहरू थिए सम्पन्न शक्तिशाली चाहिने राज्यहरू थिए थे थे त्यहाँ त्यो खसान क्षेत्रको पहिचानलाई चाहिँ नि खसानको रूपमा नभएर खेती महाकाली भनेर कसैले भन्छ मलाई यो नाम चाहिन्छ चा भन्छ भने त्यो उहाँहरूको अधिकारको कुरा हो त्यसलाई अरूले सम्मान गर्न सक्नुपर्छ र एकअर्काको पहिचानलाई चाहिँ नि एकअर्काले सम्मान गर्ने स्वीकार गर्ने खालको वातावरण बन्नु पर्दछ त्यो किसिमको एउटा मानता बोकेर हामी अगाडि बढ्यौँ भने नेपाल राष्ट्र एकजुट हुन्छ सुदृढ हुन्छ हाम्रो चाहिँ जुन हाम्रो सामाजिक सद्भाव त्यो पनि कायम रहन्छ त्यसले विकास निर्माण उन्नति प्रगति आर्थिक गतिविधि सबैका निम्ति बाटो खोल्छ यति नेपाली नेपाली कांग्रेसभित्र पनि जातीय पहिचान सहितको संघीयताको बहस चर्केको छ ऊ बेलादेखि टुङ्गो नलाएको संहिताको मुद्दामा कांग्रेस जातीयताको पक्षमा छन् तर आदिवासी जनजाति संघ सम्बद्ध नेताहरूले जातीय पहिचान सहितको संहिताको प्रस्ताव सभापतिलाई बुझाएका छन् पहिचानको मुद्दामा कांग्रेसको धारणा के हो नेपाली कांग्रेसका प्रवक्ता दिलेन्द्र प्रसाद बडुख आधार बनाएर सं जानुपर्छ भन्ने हाम्रो आधिकारिक निर्णय हो महासमितिले पनि यसलाई आफ्नो निर्णयमा राखेको छ र एकल जातीय पहिचान मात्रलाई आधार बनाउँदा पनि जातीय द्वन्द्वको परिस्थिति सृजना हुन सक्दछ त्यस कारणले साझा पहिचान बनाउँदा जातीय पहिचान पनि त्यसभित्र आउँछ भाषिक पहिचान सांस्कृतिक पहिचान र ऐतिहासिक र भौगोलिक पहिचान समेतको साझा पहिचानलाई हामीले केन्द्रीय विषय बनाउनु पर्दछ त्यसका अतिरिक्त सामर्थ्य पनि हामीले बिर्सन नहुने पक्ष हुन्छ सामर्थ्य भनेकै के हो भने जति पनि सङ्घीयताका इकाइहरू प्रान्तहरू भन्छन् तिनमा आर्थिक सम्भाव्यताको सामर्थ्य कति छ आर्थिक प्रगतिको निमित्त कति सामर्थ्य राख्दछ कुनै प्रदेश त्यसलाई हामीले सन्तुलन मिलाएर प्राकृतिक स्रोत साधनका वितरणलाई बनाउन सकेनौँ यदि अनि पानी जंगल, जमीन, जडीबुटी जस्ता विषयहरू र प्राकृतिक स्रोत साधन सबैको सन्तुलन पनि समग्रितिले यसमा चाहिँ एउटा स्पष्ट निर्णय लिन सकेको थिएन र अहिले चाहिँ स्पष्ट निर्णय लिनु पर्यो भनेर पार्टीभित्रैबाट आदिवासी जनजाति नेताहरूले कङ्ग्रेसकै सभापति समक्ष पनि अहिले पनि दबाव दिइरहनु भएको छ उहाँहरूले एउटा विषय उठाउनु भयो यो आदिवासी जनजातिको परिभाषणै परिवर्तन भयो भन्ने पनि विषय उठाउनु भयो यथा त्यो होइन हामीले संविधान सभाभित्र राज्य पुनर्संचना आयोग बिजन बनेको थियो त्यसको रिपोर्ट हेऱ्यौँ भने त्यहाँ पनि उल्लेख भएको विषय के हो भने आदिवासी जनजाति एउटा पक्ष हो भने आदिवासी भने को हो भनेर हेर्ने हो भने यो देशको दोस्रो पक्ष पनि सँगै रहन्छ आदिवासी भन्ने विषय चाहिँ आदिसित सम्बन्धित छ काल समय र समयसित सम्बन्धित विषय हो कुनै पनि भूभागमा कुनै जाति विशेष कहिलेदेखि बसिरहेको छ भन्ने कुरा उसको आदिवासी पक्षसित सम्बन्धित कुरा भयो त्यसकारण हामीले यसपष्ट चाहिँ एउटा आदिवासी भन्ने त्यो टर्मिनोलोजीलाई परिभाषित गर्ने प्रयास गरिएको हो कसलाई आदिवासी मान्यता भन्दा नेपालको एकीकरण हुँदा नेपालको भूभागमा आधी समयदेखि बसोबास गरिरहेकाहरूलाई हामीले आदिवासी भन्दछौँ भने जनजाति भनेको त्यो कालदेखि बसिरहेको जनजाति जुन विशेष धर्म विशेष भाषा विशेष संस्कृति अपनाएर बसों हो जनजाति को परिभाषा भी पड़ने भाई पहचानेंोड़ दि जो आशंका वहां उठाई हमने प्रश्न करने प्रयास करो प्रश्न होने आवश्यकता हो हमी आदिवास को पहचान को पक्ष में छू आदिवास को समृद्धि को पक्ष में छू उ आधिकारिक प्रतिनिधित्व सब तह में भ एक वर्ष हुन लागिमा जातीय पहिचानको कुरा उठेका थिए र यसमा सहमत नहुने एउटा दलमा नेपाली कङ्ग्रेस पनि थियो यहाँहरूलाई एउटा आरोप छ यहाँहरू चाहिँ संता चाहनुहुन्न पहिचानको कुरामा चाहिँ यहाँहरू एकल अथवा बहु अथवा यो बखरा झिकेर मात्रै यहाँहरू चाहिँ त्यो संहितामै जान चाहनु भन्ने आरोप पनि छ नि होइन यो आरोप पूर्णतः गलत हो असत्य हो हामीले तपाईँ सम्झिनुभयो भने आदिवासी जनजातिको ककसले समेत सहमत गरिसकेको विषय हामीले पनि सहमतिमा पुगिसकेका विषय के हो भने साझा र मिश्रित पहिचान राखौँ भनेको थियो एउटा यो आदिवासी जनजातिहरूले उठाइरहेको पहिचान जसरी जातीय पहिचान हो भने त्यहाँ ऐतिहासिक र भौगोलिक पहिचानलाई पनि सँगै राखेर जाँदा हुन सक्छ भनेर हामीले पनि सहमति नदेखाएको होइन लागू भएन किन लागू भएन त भन्दा जसले वास्तवमा बाहिर हल्ला गर्छ हामी त पहिचानको पक्षमा छौँ संहिताको पक्षमा काङ्ग्रेस नै छैन भन्छ काङ्ग्रेसलाई त्यो दिनुको निर्णयमा हेर्नुपर्छ हामी सा, सहमतिमा थियौँ अझै पनि हामी पहिचान छोडेका छैनौ तर त्यो साझा ढङ्गको हुनुपर्छ एकल हुँदा यसबाट हुने खतराका प्रति हामीले सचेत छौँ र मलाई लाग्छ यसप्रति हाम्रो आदिवासी जनजातिको साथीहरू पनि सचेत हुनुहुन्छ उहाँले पनि जातीय द्वन्द्व दो उठाउनु खोजा त नि उनले आफ्नो पहिचान सुरक्षित रहोस् भने हो हाम्रो पनि सहमति छ अन्त्यमा सोध्छु अब संविधान बन्न सकेन अब पहिलाको अब फेरि चुनाव हुँदैछ संविधान बन्नका लागि भनेर यहाँहरू मिल्नु भएको थिएन त्यही मुद्दामा थाँती राखेर रा अब चुनावमा गइसके पछाडि नयाँ संविधानमा यसमा अब कसरी तपाईँहरू हामी यसमा र यो सम्बोधन हुन्छ यो मुद्दा नयाँ संविधानमा र संविधान बन्छ भनेर यहाँले भनिदिन सक्नुहुन्छ मलाई के विश्वास छ भने आदिवासी जनजाति समुदायका साथीहरू र हामीहरूको बिचमा धेरै ठुलो भिन्नता छैन उहाँहरूको अपेक्षा सम्बोधन गर्ने हाम्रो प्रतिबद्धता हो यो तपाईँको दलमा कुरा होला अरू दलहरू छन् मलाई लाग्छ अरूलाई पनि यसमा सहमत गराउन सकिन्छ उहाँहरूको पहिचानलाई सुरक्षित गर्ने कुरा र उहाँहरूको आर्थिक समृद्धि उहाँहरूको सहभागिता सबै तहमा केही टेर्मोलोजीका कुराहरू कसरी संशय उत्पन्न भयो त्यसलाई वार्ता र सम्वाद्य हामी टुग्याउँछौँ र यसरी जाँदा मलाई लाग्दछ अब मुलुकले पनि महसुस गरिसकेका विषय हो चार वर्ष लगाउँदा नभएन भने अब पनि हामी साना कुरामा बल्झेर बस्यौँ भने मुलुकको भविष्य छैन मुलुकको समृद्धिको बाटो खोल्न सक्दैन मुलुकको स्वाधीनता भोलि खतरामा छ लोकतन्त्र भोलि खतरामा जान सक्छ पहिचानको मुद्दालाई जनआन्दोलनपछि आफ्नै किसिमले व्याख्या गरिएको छ धेरैले जातीय पहिचानलाई मूल आधार मान्नुपर्ने बताउँदै आएका छन् पहिचानको आधार के हुनुपर्छ जुन सबैका लागि न्याय सङ्गत हुन्छ संघीय मामिलाका विश्लेषक कृष्ण हासेतुको विश्लेषण सुनौ नेपालमा संघीय संरचना निर्माण सँगै पहिचानको मुद्दा भनेको नेपालमा भाषिक जात जातिगत सांस्कृतिक विविधता जुन छ त्यो विविधता विभिन्न जाति भाषिक समूह र सांस्कृतिक समूहको नाम उनीहरूको अधिकारलाई स्थापना गर्ने हो हाम्रोमा अहिले पहिचानको कुरा उठ्दाखेरि खालि यो जातीय पहिचानको कुरा उठेर आयो भनेको यो जनआन्दोलनको पछाडिको कुरा गर्ने हो भनेदेखि होइन जातीय पहिचानको कुरा उठेको किन हो त भन्दाखेरि पहिलोपल्ट नेपाल बहुजातीय बहुभाषिक बहुसंस्कृत देश भनेर अन्तिरिम संविधानमा लेखेको जुन कुरा नेपालको चाहिँ रियालिटी हो त्यसलाई इतिहासको लामो कालखण्डसम्म यी कुराहरू चाहिँ इन्कार गरिएको हो खालि एउटै भाषा एउटै भेष एउटै भाषा एउटै देश भनेर जुन एकटो लादिएको थियो त्यो राष्ट्रले एकटो राष्ट्रवादको हजारौँ वर्ष जुन अभ्यास गरे त्यसले गर्दाखेरि चाहिँ धेरै भाषाभाषीसम्म हो धेरै जात जातिसम्म नेपालको राजनीति अर्थतन्त्र समाजमा चाहिँ पछाडि पर्न गयो यो कुरा चाहिँ अहिलेको जमानामा त्यसैले हामी भन्छौँ नि लोकतन्त्र मात्र नपुगेर समावेशी लोकतन्त्र भनेर यो विविध भाषा भाषी जात जाति संस्कृति हिजो एकटो राष्ट्रवादले जुन ठिचिएका पेलिएका हेपिएका हुन् त्यो निरन्तरता हुन भएन तिनीहरू हिजो ठिचेका पिल्सिएकाहरूको चाहिँ राजनीतिक स्थान हुनु पऱ्यो भनेर चाहिँ आएको कुरा हो फेरि देश पक्ष र विपक्ष एकल जातीय पहिचान अथवा बहुजातीय पहिचानको कुरा छ नक्कली कुरा बाहिर ल्याएको हो क्या एकल जातीय पहिचान बहुजातीय पहिचान भनेको सिङ्गो देशको पहिचान बहुजातीय हो सिङ्गो देशको खास खास भूमिमा चाहिँ आदिमकालदेखि त्यहाँको आदिवासी कुन हो ती आदिवासीकोलाई इज्जत र सम्मान गर्न त्यो ठाउँको नाम त्यो जातिको इतिहाससँग जोडिएको त्यो जातिको जन्मठलोसँग जोडिएको नाम राखौँ भन्दाखेरि त्यसलाई अस्वीकार गर्ने नाममा चाहिँ बहुजातीय पहिचान अनि अर्को कुरा अब यो, यो जातीय अग्राधिकार संताको कुरा पनि के हो पहिचानसँगै जोडेर उठ्दाखेरि भनेको अग्राधिकारको कुरा चाहिँ मेरो विचारमा यो सडकमा लागेको आन्दोलनका नारा हुन् होइन ना? सडकमा लागेको आन्दोलनका नारा संविधानमा ना बन्दैन कुनै समय नेपालको यो पहिचान संहिताको सवालमा चाहिँ उग्र कुराहरू थिए ती उग्र कुराहरूमध्ये चाहिँ खास खास जातिलाई राजनीतिक अग्राधिकार दिनुपर्छ भन्ने कुरा आएको हो तर ओभर द टाइम यो मुद्दालाई त तुङ्ग्याइसकेको हो हामीले भनिरहेको छु समावेशी लोकतन्त्र समावेशीको कुरा गर्दाखेरि लोकतन्त्रको मूल्य मान्यतालाई त छोड्नु भएन लोकतन्त्रले के भन्छ त भन्दाखेरि राजनीतिक अधिकारको अभ्यासको क्रममा कुनै पनि स्थानमा कुनै पनि जातिलाई तेरो मात्र अधिकार भनेर राख्नै दिनु हुँदैन भन्ने कुरा हो पहिचानको कुरामा जातीयताको कुरा उठिसकेपछि एउटा उठ्ने भनेको चाहिँ यो जातीय पहिचानको यो मुद्दा उठायो भने विखण्डन ल्याउँछ भन्छन् मनोवैज्ञानिक रूपमा नै संहिता स्विकार्न नचाहनेहरूले त यही भन्छन् त होइन संहिता ठिक छ र छैन भन्ने कुरा आफ्नो ठाउँमा छ त्यही चित्रबाट समूह इमान्दार छन् यो सङ्घीय व्यवस्था ठिक छैन उहाँहरूको हटमा ठिक छ बाँकी कुरा मनभित्र संहिता ठिक छैन भने फेरि पनि संविधान हुँदैछ फेरि यो पहिचानको मुद्दा उचालिनेछ लिएर जान्छन् दलहरूले पक्कै पनि अब जसरी पहिला नागरिकहरू रणुल्नमा परे दलहरूको आफ्ना आफ्ना कुरा सुनेर अहिले पनि त्यो रहन भुल्नमा पर्ने सम्भावना छ पहिचानको मुद्दामा नागरिकले प्रष्ट कसरी हुने योभन्दा अगाडि राजनीतिक दलहरूले चाहिँ अस्पष्टताको बिच पनि चुनाव लड्यो अब यो विषयमा अस्पष्टता भएर जो राजनीतिक दलहरू जान खोज्छ नि ती राजनीतिक दलहरूले जनताबाट सजाय पाउँछन् भन्छ नेपाल चाहिँ यो बहुसंस्कृतिक बहुभाषिक र बहुजातीय देश हो बहुसंस्कृतिक बहु बहुभाषिक र बहुजातीयतालाई चाहिँ कटआट गर्न भनेको त्यसको राजनीतिक स्पेस राजनीतिक संरचना निर्माण हुनु गर्नु पऱ्यो त्यो अनुरूप राजनीति संरक्षण निर्माण गर्ने कि नगर्ने भनेर जानु पऱ्यो त्यो कुरा जसले क्लियरली लिएर जान्छ मलाई आ... लाग्छ त्यो क्लियरली जसले अहिले लिएर जान्छ अन्तटोगट्टा त्यो राजनीतिक दलको आयु लामो छ भन्छु म पहिचानको मुद्दा स्थापित हुने पनि त्यसरी नै हो सिधा म त्यो मलाई पटक्कै चाहिँदैन भनेर जाँदा पनि हुन्छ कुनै पोलिटिकल पार्टीहरू मलाई जातीय पहिचान भाषिक पहिचान सांस्कृतिक पहिचान मेरो लागि स्वीकार छैन म यो कुरा मान्दिनँ भनेर जाँदा हुन्छ जुन दलहरू त्यसरी आउँछन् नागरिक नागरिकलाई सजिलो हुन्छ म के चाहन्छु भनेर अहिले मलाई किन तपाईँलाई कङ्ग्रेस छाने एमाले छाने माओवादी छाने भनेको कुरा यो बहुडललाई सेन्टरमा राख्दा हिजो त्यो भ्यालि थियो एक समय बहुडल कि निर्दल राज्य पुनर्संरचना को बहस चल संबंधित समिति ने पहचान रामर्थ्य राज्य पुनर्संरचना को प्रमुख आधार मानक तर दलच कमी यही मुद्दा संविधान विघटन को मुख्य कारक बनो अब हुए संविधान सभा को चुनाव में जानू अहमति पव तपाईँलाई कार्यक्रम सुनिसकेपछि केही भन्न मन लागेको छ भने हामीलाई एसएमएस मार्फत पठाउन सक्नुहुन्छ इसका मोबाइल को मेसेज बक्स गरी पाँच पाँच में एन सी टाइप करी एक स्पेज दीराबर पांच पांच शून्य शून्य में पठाउनहस तीन फेसबुक में भी भेटना सकूल यहाँ हमज हो डब्लू डब्लू डब्लू डट फेसबुक हमसाइट डब्लू डब्लू डब्लू डट एन डट ओ आरजी डट एनपी मार्फत तहक बेला सुन्न रनल कर सकूँ आजक्रम यही आँदो शुक्रवार को नेपाल और को चौतारी में अर्क विषय बारे छलफल करना आज को उत्पादन टोली संगे प्रविज्ञ राजेन्द्र रिजाल का साथ म कल्पना भट्टराय विदा नमस्कार